नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश नेरोलासँगै म अक्षुत घिमिरे बुलबुलको स्वागत छ श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी राजन मुकारूनको उपन्यास दमिनी वीरको वाचन सुन्दै आएका छौं गएको साता हामीले यसको एघारौं श्रृङ्खलासम्म वाचन सुन्यौं एघारौं श्रृंखलामा आइपुग्दा लच्छी र हाङदीमा काठमाडौं आन्दोलनका लागि आएका छन् लच्छीले आन्दोलनको स्टेज मञ्चमा आफ्नो मान्छेलाई देखेकी छ र ऊ अचम्ममा परेकी छ अब के हुन्छ सुनौ राजन मुकारुङको उपन्यास दमिनी वीरको बाह्रौं श्रृंखला पृष्ठ दुई सय बन्दका कारण मान्छेहरू थिएनन् भाउजू र छोराहरू पनि थिएनन् टाइचन्दाई उग्न खोज्दै थिए निद्राले नाम्देङले दुई गिलास माग्यो आएला दाई ल्याउँदै ल्याउँदै खोसिहाल्यो लक्षीले स्वाट्टै पारे ख्वाक्कै खोकी मर्छ है टाइसन्दाई नै तर्सिए भने के के गरी ल्याउँछ कस्तो कस्तो मान्छे बेच्छ नाम्देङको अघि राखिदिएको गिलास पनि सिधे लक्षीले एकै स्वाटमा एकैचोटि कराए काका म दमैको छोरीले देखेको सपना चाहिँ के कहिले पुरा हुँदैन के भन्छ काका आज चेतनले गीत गायो लक्षी डाको छाडेर रोइ ए त्यसो भो भन्यो नाम्देङले तिमीले पनि यस्तो कमजोर कुरा गर्ने लहर खाँडा खाँडै माटेछ टाइसन दाई ट्वाललाई परे अब जाउँ काका टाइसन दाईलाई घुरेर हेरी लच्छीले लैजाऊ लैजाऊ टाइसन दाइले बिदा दिइहाले गोजीमा पैसा छाम्दै थियो नाम्देङ टाइसन दाइले बुझिहाले भने आजको पढेन जाऊ थ्याङ्क यू दाई नाम्देङले भन्यो लच्छीलाई हेऱ्यो टेबलमा टाउको सुताइसकेकी रहेछ लच्छीले उठाउँदै भन्यो जाउँ हिँड उठी लच्छी लडबडाउन खोजी सम्हालु नाम्देङले नाम्देङको छातीमा लुटुपुटु भए लच्छी भनी काका मेरो छोरा अमित कठै आई मैले छोरा छोरी छोराछोरी सम्झिनुपर्ने होला नाम्देङ चरक्क भयो काका मेरो छोरा म मात्रै माया गर्छु त्यसलाई चेतनले गर्दैन त्यसको छोरा भापो गरोस् पूर्ण रूपमा माथिसकेकी थिए लच्छी टाइसन दाईले के सोचेकोन्नी भने ल गरी खाऊ त्यस्तो होइन दाई नाम्देङले भन्यो ह्या मुला मान्छेले च्याउको खेती नगर्नु भित्रबाट ढोका लाइदिए टाइसन दाईले कोठाको माथिल्लोपट्टि बसेका छन् आङ्दिमा र कान्छीमाया त्यसैको बायाँपट्टि छन् देवगण सोमकुमार र निशाम कुरो चाहिँ कस है दिदी अघि नै भनेकी थिए कान्छीमायाले उसैले किन र हामी नै कस्छौँ नि आङ्दिमाले ढाढस दिएकी हो भनेकी थिए नबुझेको नजानेको होइन सबै छर्लङ्गै छ त्यही त सत्य बोल्नु के बारी थपेको हो देवगणले चोर हजार दाउ भन्छ त्यसै त झेरी हेपाका राजाहरू के भर कान्छोले खुकुरी चुरोट फासफास पारे थियो फर्केथ्यो अर्कोपट्टि आँसु आएछन् त्यत्तिकै टोपी जिके थियो, झिकेथ्यो पुछेथ्यो सिनेतै पारेर त्यस्तो केही हुँदैन कान्छा निर्धक्क थिए लच्छी कपाल कोर्दै थिए माइती त्यो बेला कायुले फुकाउँदै थिए लट्टा पुरै मनै फुकियो कि बेहद प्रेमले हेरिथे कान्छुले झन्डै भने थिए तिम्री औ म भनी थिएँ अर्कै यत्रो वर्ष त हिम्मत आरिन समाजको अघिबाट भागिन त्यही ठाउँमा उभिएँ गरी खाएँ अब कसरी हार्छु भर्छ माइरी तिम्रो कान्छु विश्वस्त भए थियो केही बाँकी छ अवश्य पर्खनै छ तर जिन्दगी यो लामो पर्खाइ आज किन तीव्र उच्छ उच्छलनको छ आज किन हतारोको छ आज किन वाते पोख्नु भइरहेको छ मनको बह आज किन अटेस मटेस गरिरहेछन् असङ्ख्य पीडाहरू बाहिर निस्कन कहाँबाट पो, पो थाल्ने हो के भन्दै पो थाल्ने हो गरी नगरी किन पो कमजोर हुन खोज्छ यो नाथे मन लक्ष्मीले टोकादेखि बाहिर हेरी पर लालुपातेको फेदमा उभिएर खैनी मार्दै रहेछ निराश मुद्रामा कमजोरीकै अर्को छायाँ जस्तो कमजोर लोग्ने मान्छे प्रेमको अङ्कुरन बोट भइसकेछ त्यहाँ पहिल्यै हाँगाबिङ्गाहरू लागिसकेछन् पहिल्यै कुनै यामका कोथाहरू बसेछन् पहिल्यै पातहरू पलाएछन् कोपिला लागेछ फक्रेछरे पनि होलान् कुनै याममा फेरि यस्तो भइरह्यो होला प्रकृतिमा प्रकृतिभन्दा कहाँ फरक छ र प्रेम कहाँ भिन्न छ र मान्छेको रित प्रेममा फेरि टुसाएछन् मुना कोपिला बसेछ र फक्र रहेछ यतिखेर यतिखेरै कतैको अभिव्यक्ततालाई फिस्सा हाँसिदिए अच्छीले आइपुग्ने आँटो हरि है हाङ्दिमाले मोबाइल राख्यो ओछ्यानमाथि जसङ्ग भइरही कतै कमजोर नदेखियोस् त्यसले फेरि एकपल्ट हेरि कान्छोलाई एउटा कसिलो साइतले भरि त्यही पल कन्द्रङ्ग गर्यो खुल्यो गेट पसे नाम्देङ र चेतन मुन्टो खोप्टो पारेर युद्धमा हारेको सिपाही जस्तो आयो चेतन पस्यो कोठाभित्रै बस्यो पश्चिम कुनाको चकटीमा पलेटी कसेर लुबो ल भाई भनी अब चेतनको स्वर ख्याँस्य भयो रोकियो तुरुन्तै भन भन अप्ठ्यारो मान्नु पर्दैन भन्यो नाम्देङले गर्ने बेला आँखा देखेनौ लाजगिन भनेनौ अब किन अप्ठ्यारो मान्छौ सहसा भनी लच्छीले सरी चेतनले फुलुकहरू लच्छीलाई भन्यो तिमी जे भन्छौ गर्छु लच्छी, लच्छी गर कुरा सकिगयो त भन्यो देवगणले त्यही त अब किन लम्बाइरहनु थप्यो सोमकुमारले कहाँ सकिन्छ यति सजिलै कान्छोरी उतापट्टि फर्केर एकपल्ट श्याक्क गरिहाल्यो कान्छा किन रुन्छौ दुःख नमाला केही जितेजस्ती केही पाए जस्ती, के जस्ती देखिएर छि भनी त्यसले मैले त अमितलाई हक दिलाउनु छ यो सबै तिम्रै साथले गर्दा त हुँदैछ यत्रो वर्ष दुःख सुखमा साथ दि आज जित्दैछु त्यही त पिन्चे कहीँको थपिआङ यत्रो वर्ष म चेतन बिना नै बाँचे ऊ बिना सहजले बाँच्छु म मेरो शरीर मन पराउने तर जात पराउन नसक्नेको हार भएको छ आज यसैमा खुसी छु भावाबेगले उत्तेजित भइसकेकी थिए लक्षी आफ्नो अंगालो खुला पारि त्यसले बनी आउ कान्छ हरेक दुःखमा तिमीले मेरो साथ दियो म तिमीलाई कसरी धोका दिन सक्छु म तिमीलाई नै विश्वास गर्छु बाँकी जीवन तिमीसँगै बिताउन तयार छु म अमितलाई त म मेरै थर दिन नि किन चेतनकै भरोसामा बाँच्नुपर्छ र उज्यालो आभाले धपक्क भयो कान्छु आज चाहिँ म हडतालको पाँचौ दिन बिहानै जानु थियो आर्कमा उछिो काट्ने काठमाडौँको रोगस्तै छ बल्ज्यो पुरानो एलर्जी प्रदूषण धुलो धुहाँको प्रदूषण चिन्तनको सोचको एकह्रो हाछ्यौँ आउन थाल्यो रियालिङान नै बयान आयो थाक्न थाक्यो र सिरकभित्रै गुम्सियो सम्झनाको रेतीले रेट्यो रेती। ताछ्यो बासिलाले चिलाउनेको काठ ताछ्यो कला र बनायो हलो हलो पो रहेछ हलो तानियो बिहान त चाँडो उठ्नै नसक्ने हाछ्याउ सुरु भइहाल्थ्यो खाथ्यो डिकोल्ट सुरू सुरु शुरू भुट में एक टैब्लेट लेंथ्यो पच्छ टैब्लेट छून छाड़ो तीन टैब्लेट लिये दिनभर सुताओं सुत्थ्यो भुटभुटिंद सांज में तेल मेथी झांति रम्मा कालो पारे डरांथी नामदे को कपालभरी लेपन करी पानी उमाथी बाफ लीन लाऊ थी बोली तारा ता उई अलिकता संचो भो कि चेसमिशेम उठी कति भन्नु हो शरीरले धान्दैन भनेपछि के को बिद्वनी गनगनाउँथे रम्बा गुम्साउँथी बाक्लो शेररभित्र मायाले प्रेमले लपक्क भइहाल्थ्यो नम्बे तान्थ्यो रम्बाले, तान्थ्यो एक खालको आवेगले जैले तन्नेरी नथाक्ने पुरुष केटाकेटी जस्तो हुन्थ्यो रम्बा अङ्गालोमा बेरिन्थी लुटुबुटु हुन्थे समुद्र फैलन्थ्यो प्रेमको छार उर्लन्थ्यो मनोवेगको हिजो रातभरको रक्सीको गन्ध लोग्ने रबाफीको गनगन किच्चकी बहस वा खोजाइ क्षणभरमै दूर हुन्थ्यो बाघ कहाँ हो कहाँ माया त त्यसै झरिलो रसिलो बग्थ्यो लयबद्ध रौनकमा निधारमा चुम्थी नाक चिमोटिदिन्थे भन्थे अझै फाल्ने मन छ हो त झस्कियो नामले जस्किन्थ्यो हिजोका ती अपाहिजताहरूले सन्तान चोका वितृष्णाहरूले जस्कियो आज पनि अघि सपनामा आएका थिए तिनीहरू री उसै उसै उज्यालो अनुहारको माइलो त्यसै त्यसै चम्किला आँखाहरू भएको साइलो कान्छो त झन् ठट्टा मात्रै गरिरहने ठुलो भइसकेको रहेछ अरे दिनभर कता हो कता घुम्न गएको रहेछ साँच परिसक्यो अत्तोपत्तो छैन दुवै आमा बाबु हैरान रिसको पारो उम्लिरहेको कहाँ मरेको तिस गोरु नामदङ्गी हपारिहाल्यो ह्याड ड्याडी गोरु होइन हौ गुरु पो म केटाहरूलाई क्रिकेट सिकाउनु भएको खिस्छ आँस्यो कान्छो कम्बरमा हात लगाएर उभियो सु दुई पैसा दाँत नदेखा रम्बाले अघि नै कुच्चोको ब्याट उचालिसकेकीकी थिए ममी ढाडमा ल कस्तो चिलाएको छ कान्छोले ढाड थाप्यो भन्यो नरिसानु न प्लीज, कति अर्काको घरमा भाडा तिरेर बस्नु परेर रह। जग्गा हेर्न गएको थिएँ क्या रम्बाको हातबाट कुचो खस्यो भुइमा टुलमाथि थपक्क भई खै गरेर हाँसी आमा उनीको अर्थले बाजी हर्यो भनी जोसँग दालमोट खाने पाँच रुपियाँ हुँदैन त्यसले जग्गा किन्ने हे मम्मी पनि जग्गा हेरेर नाथ्यालाई पैसा चाहिँदैन नि किन्नलाई पो चाहिन्छ त कान्छोले रम्बाको गालामै चुम्मन गर्यो खै छोड जिजो माने रम्बाले थाहा छ मम्मी संसारमा सबै सफल पुरुषहरूको पछाडि महिलाको हात हुन्छ ब्रम्बाले पुलुकै हेरे नान्देङलाई हो, हो मेरो सफलताको पछाडि तिमीले सानो दुःख उठाएको छौ त भन्यो नाम्देङले हे हे मम्मी मखर नपर्नु न अनि के त सबै महिलाहरू सफल पुरुषकै मात्र पछि लाग्छन् रे क्या त्यसैले कान्छोको तर्क तर्ककै लागि मात्र अवश्य थिएन केही वास्तविकता थियो केही सत्यको उद्घाटन थियो केही थियो यथार्थ नाटक नै सही उर्लन्दा सपनाहरूले लडी मर्नुपर्ने भीरहरूको सामनेमा गरिएको मञ्चन र साबिती थियो त्यो नाम्देङ फिस्स्यो कहाँ पुग्छ कल्पनाको सिमलबुवा कहाँ छसल्किन्छ ज्वार नियतिको कहाँ तरङ्गित हुन्छन् मिठा गुलिया छालहरू तृष्णाका कहाँ उठिहाल्छ विस्मय जस्तो केवलता कहाँ अग्लिन्छ पर्वत र किन भीमकाय भइहाल्छ त्रीव्रताको कहाँ फैलिन्छ सुगन्धित बास्ना जिन्दगीको कहाँ बच्छ सङ्गीत आत्मउद्धोलनको कहाँ गाइन्छ मनोरम गीत हार्दिकताको कहाँ चुडान्त भइहाल्छ तुरुन्तै कहाँ रेटिन्छ निरस वायलिन प्राप्तिको कहाँ रुआउचन गाई दाईले सारंगी अभाव या कठै ती सब मरे काठमाडौँसँग हारेर ती सब मरे काठमाडौँमा जिउन खोज्दा ती सब मरे नामर्द बाबुको मृत्युमा ती सब मरे कमजोर आमाको निर्जीव र छ्यानमा दोष थिएन तीन को अपराध थे तर ती सब मरे शहरी आमा बाबू को अपराध में मरे विज्ञान नाम को सीरिंज के कोचिए आधुनिकता नाम को औषधि तुआइएर मरे क्यूरेट नामधारी शैल ने चिथोरिए ब्रोणमें मरे सुरक्षित गर्भपतन नाम को श्मशान पाठेघर में मरे चक दुख्य नामदिंग मन भारी भ वीको स्विच अन गर्यो प्रत्यक्ष प्रसारण गर्दै रहेछ भाषण गर्दै रहेछ कोही हामी नेपाली जनता अब दिगो शान्ति चाहन्छौँ लोकतान्त्रिक संविधान चाहन्छौँ हिंसा होइन युद्ध होइन हडताल आम हडताल होइन शान्ति चाहन्छौँ शान्ति तानाशाह बादशाह होइन लोकतान्त्रिक शासन चाहन्छौँ हामी बौद्धिकहरू हामी शान्तिप्रेमीहरू हामी लोकतन्त्रवादीहरू आएका छौँ सडकमा बौद्धिकहरू सडकमा आएपछि कसैको केही जोड चल्दैन हे प्रचण्ड फिर्ता लिनुहोस् हडताल हामी बौद्धिकहरूले चाह्यौँ भने नागार्जुनतिरकै यात्रा सुरु हुन्छ तपाईँको बजा टीजन को मसले सुसिलोहला हमी आंदोलन में लं सब अबौधिक हमी चाहे सब अपठित नामदे अराजक भैल्यो भो सहिया चोर आरू, टीवी अफ कर नामदे चीसो पिनास छिन्मे तातो भाल ती पोरा बंद भे सुक्यो नाक खुल्य सहज श्वास फेन कई गाँव भैन हिड़ो सुंदारा आर्कर शान्ति रयालीका निला टी सर्टहरू सेता परेवाका भेस्टहरू भेटिए सडकमा बेटिए मानव अधिकारका निला ज्याकेटहरू बेटिए पहेँला टी सर्टका पत्रकारहरू चोक चोकमा छँदै थिए जनपथ सशस्त्रहरू भेटिए भेटिए ठाउँ ठाउँमा टायर बालिएको खरानीका थुक्राहरू बेटिए भत्किएका रेलिङहरू बाङ्गिएका क्षतविच्छेतका बेटिए इँटाका टुक्राहरू सडकमा असरल्ल मानेश्वर चोकमा गाउँदै थिए कलाकारहरू भनभन नेकपा एमाले पोथी हो कि तिमी हौ बाले बल्खु दरबार एकैछिनमा टल्दैछ माधव सरकार वरिपरिका कार्यकर्ताले ताली बजाए सुसेले नाम्देङलाई छोएन गीतले उग्रता लाग्यो कला होइनको निष्कर्ष निस्क्यो राजनीतिले सिकाएको सानो मानसिकता मात्रै हो लाग्यो कथ थियो मनमा शिरमा ऋणको भारी छ क्रान्ति अझै जारी छ आऊ दाजुभाइ तिम्रै लागि हाम्रो लड़ाई बबरमहल चोकमा थियो एक जोस आवाज कठपुतली सरकार राजीनामा दिए राजीनामा दिए राजीनामा दिए थापाथलीमा असंख्य सुरक्षाकर्मीहरू थिए तैनाथ त्रिपुरेश्वरमा धिमी उर्लँदै थियो बस्दै थिए मुरहरू ख्याली झामटाहरू रन्किँदै थिए जोड जोडले नाच्दै थिए हाकुपटासीहरू सुन्दारा पुग्दा ठूल्ठूलो आवाजमा बस्दै थियो माइक चर्को चर्को चिच्याउँदै थियो कोही यस्तै केही कमरेडहरू हाम्रो शान्तिपूर्ण आन्दोलन विरूद्ध जनआन्दोलन विरूद्ध यहाँका तथा कथित सुकिला बरोटीहरू मुर्दा शान्तिको नाममा र्याली निकालिरहेका छन् हामीहरू विरूद्ध प्रतिकार गरिरहेको छ भर्खरै मात्र रत्नबारमा बिडान्त भएको छ त्यो ऱ्याली हामीतिर आइरहेको छ कमरेडहरू हामी क्रान्तिकारीहरू अनुशासनको कसीमा सधैँ रहनेछौँ हामी भद्र भएर बस्नेछौं शालिन भएर बस्नेछौँ हाम्रो पहिलो घेरा वाइसिएल नेपालले रेकी लाउनेछ दोस्रो घेरा स्वयंसेवक कमरेडहरूले सम्हाल्नुहुनेछ तेस्रो घेरामा मन सम्बद्ध कमरेडहरू रहनुहुनेछ बीचमा केन्द्रीय तथा राज्य स्तरीय नेताहरू रहनुहुनेछ यो ब्युरोको काशन हो सबैले पालना एकाएक आर्क मस खलविओ अनगिंतीी सुसेरी सुसेलिए हंसिया हतौड़ा अंकित राता झंडा फरफराए आकाश नारा लगे तेरी नई क्रांति शक्ति जिंदाबाद जिंदाबद प्रतिक्रांति दलाल मुर्दाबाद मुर्दाबाद शहरी बरौटे मुर्दाबाद मुर्दाबाद पहिलो घेरामा उभिएको वाइसिएल छरपष्ट भयो कसैले झिरेको झोला बिरेको झोला खोले केही झिक्दै थिए उनीहरू वाइसिएल पूर्णत लड्नलाई तयार भयो स्वयंसेवक समूहले ल्यायो काठका डन्डा मञ्चका कमरेडहरूले इँटा बोके आर्क अघिल्तिरका सुरक्षाकर्मीहरू एकाएक साल बलाए कमरेडहरू कमरेडहरू मात्रै सुन्यो बाइकबाट सेता टी सर्टवालाहरूको जुलुस सहिदगेट आइपुगिसकेको रहेछ तिनका हात हातमा राष्ट्रिय झण्डा थिए झण्डाका डण्डी तर लड्नकै लागि तयार गरे चाहिँ थिए ठूल्ठुला थुल प्लेकार्डहरू थिए त्यस्तै डन्डामा टाँगिएका जुलुसको नारा बुझ्न सकिँदैन थियो मिलिककै एउटा प्लेकार्डमा पढ्यो नाम्देङले तानाशाह प्रचण्ड मुर्दाबाद नाम्देङ हत्तापत्त चढ्यो स्टेजमा माइक खोस्यो थाल्यो कासन कामरेडहरू हामी अलिकता पनि विचलित हुने छैनौँ अडबडाउने छैनौँ हामी सहरी जनतासँग लड्न भिन्न आएका होइनौँ हाम्रो प्रति सम्मान छ हामी त हाम्रो आन्दोलनलाई साथ दिनुहोस् भनिरहेका छौँ तर हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बिथोल्न ना, शान्तिको नाममा मुर्दा शान्तिको नाममा उद्योग व्यापारीको खोल ओडेर नागरिक समाज र बुद्धिजीवीको खोल ओडेर हामीलाई उत्तेजित पार्न हामीलाई भड्काउन भाडाका भिजिलान्तीहरू आइरहेका छन् हामी चनाखो बस्नेछौँ हामी जाइलाग्ने छैनौँ तर हाम्रो संयमतालाई कमजोरी ठानिए हामी पछि हट्ने छैनौँ सुरक्षाकर्मी साथीहरू तपाईँहरूले संयमता गुमाउनु हुने छैन तपाईँहरू विचलित हुनुहुने छैन शान्ति रालीको नाममा आएको जुलुसलाई संयमतापूर्वक बाटो देखाइदिनुहुनेछ अन्यथा हामी पनि हाम्रो शक्तिको प्रयोग गर्न बाध्य उही अघिको कासनवालाले माइक तान्यो भट्ट्याउन थालिहाल्यो प्रतिकान्तिहरू दलालहरू मुर्दाबाद मुर्दाबाद मुर्दाबाद परे मासले संयम त दुवै तर्फबाट अप्नाइयो सुरक्षाकर्मीहरू निकै मिहिनेत गरे वातावरण सम्हालिन लाग्यो पूरै एक घण्टा सात बजेपछि फर्कियो नाम्दिङ आर्कबाट ग्रामर कलेजको चारतलामाथिको हल गन्यो नाम्देङले किरात राज्य कमिटी अन्तर्गतका सोह्रजना युवाहरू लहरै लागेर सुस्ताइरहेका छन् चन। बिसजनाको टोली हो यहाँ बस्ने निशाम दौली कान्छो देवगण र सोमकुमार छैनन् अहिले नाम्देङले कसैलाई केही भनेन भन्नु पनि अब लगभग अर्थहीन जस्तै भइसकेको छ हेऱ्यो एकपटक सबैको आँखामा थकितपना देखिन्छ मानव सबै निरस छन् आफ्नै युवापनदेखि नाम्देङ ओर्लियो भुइँतलामा लाग्यो आफ्नै कोठातिर अर्थात् गोमा दिदीको घरतिर पुरानै लाग्दा खै खेल्यो मनमा त्यत्तिकै के के पुऱ्यो एब्सट्र्याक्ट जस्तो यस्तो इतिहासको यस घडीमा आठौं आश्चर्यको सानो मैदानमा उभिनु परेको छ मनहरूले काँपेर मनहरूमा तनहरूमा तान्नु छ निकटको अदृश्यता छोप्नु छ पागलपन जस्ता निर्विवाद विवादहरू हाँक्नु छ स्वप्नहरूको दुःखद्रथ गुडाउनु छ बाध्यताका ट्रकहरू उडाउनु निरुद्देश्य तर अन्तर्राष्ट्रिय योजनाका जहाजहरू यद्यपि स्वीकार्नु छैन विस्तारवाद जस्तो लाग्ने मिनी बसको कार्यक्रम श्रुति सम्प्रेकमा अहिले तपाईँले सुनिरहेको बाचन, राजन मुकारुङको उपन्यास दमिनी भीरको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उजालो नाइन्टी नेटवर्क कांड कंचनपुर को रेडियो राष्ट्रीय कालीट को रेडियो नया कर्णी जुमला को रेडियो कर्णाली हुमला को रेडियो कैलाश बैतड़ी को रेडियो सनसर दारचुला को नया एफएम और खलंगा एफएम सुर्खेत को बुलबुले एफएम कैलाली टीकापुर और गोलरिया को एफएम कैलाली एफएम कैलाली रेडियो अप्पी दैलेख को ध्रुवतारा एफएम जाजरकोट को रेडियो हम्रो पाइला अछाम रेडियो रामाशन सल्याण को रेडियो राप्ती बांकी रेडियो कोवलपुर कपिलवस्तु रेडियो बुद्ध आवाज गुलमी रेडियो रेसुंगा बुटबल को रेडियो रिपब्लिक दांग रेडियो मध्यपश्चिम रेडियो प्रकृति एफएम र नयाँ युग एफएम रेडियो प्युठान बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम गोर्खाको गोरखकाली एफएम दमौलीको रेडियो भानुभक्त रेडियो ढोरबाराही रेडियो बन्दीपुर र स्मार्ट एफएम पोखराको रेडियो तरंग पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर रूकुमको रेडियो सिस्ने फलेवासको रेडियो पर्वत चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनबाट श्रुति समेक सुनिरहनु भएको छ मकवानपुर को हेतौड़ा एफएम काब्रे धुलीखेक को रेडियो शेफड नुआकट को रेडियो त्रिशुली रेडियो जाल्प दोलखा जीरी को रेडियो हिमाली रामेसाब को रेडियो तीनलाल रौतहट को नुन्थर एफएम सर्लाही को रेडियो एकता मुक्तेश्वर एफएम और ढुकडुकी एफएम खोटांग हलेसी एफएम सिंधुली को रेडियो सहारा रेडियो बर्दीवास जनकपुर एफएम भोजपुर को रेडियो चोमलुंग एफएम रेडियो तेरथूम उदयपुर को रेडियो त्रियुगा धरान को विजयपुर एफएम मोरंग को रेडियो सुनाखरी विराटनगर रेडियो पूर्वेली आवाज झापा को एफएम मेचीटोन्स बीरता एफएम यो ताप्लेजुङ र इलाम एफएमबाट पनि एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी आज राजन मुकारुङको उपन्यास दमिनी वीरको वाचन सुनिरहेका छौ अब यसको बाँकी अंश वाचन सुनौ भएका रहेछन् हाङ्दीमा लच्छी कान्छीमाया नवीन निशाम धौली कान्छो देवगण र सोमकुमारहरू देखिन्थ्यो यहाँ पनि स्पष्टै स्पष्टै देखिन्थ्यो थखान बढ्दैछ सबैमा सबैको अनुहारमा थपिँदैछ कि उदासीनता यत्रो दिन भइसक्यो नयाँ जोस जगाउने कुनै नयाँ निर्णय आएको होइन पार्टीबाट एकहोरो शान्तिपूर्ण बनेको छ एकहोरो भद्र बनेको छ सबैमा क्लान्त छायाँ दौडिरहेको देखिन्छ स्पष्टै सरकार एक इन्च पछि हट्ने कुरो गर्दैन पार्टी नै पनि जाइलाग कामरेडहरू बन्दैन ल आज चाहिँ काठमाडौँमा आएर हामीले जे जे अनुभूत गऱ्यौँ ती तिन तिन मिनटमा आफ्नो कुरा राखौँ नाम्देङले उपाय रछ्यो नाम्देङले नवीनलाई इङ्कित गर्यो भन्यो ल कामरेडबाटै सुरु गरौँ खै के भनेर नबिन उठ्यो बसेर भनौँ न तयारी नै छैन हौ दाजु डायरीमा छैन र सोध्यो निसामले भन्यो दिनदिनै के के लेखिरहने मान्छे पो सब तपाईँ त त्यस्तो खास सुनाउन लायक केही पनि छैन कविता भन्न पाइन्छ निशाम अघि सर्यो छेउेको झोला खोल्यो भन्यो हिजो लेखेको अरे किन नपाउनु कविता मुक्त गीत सबै थोक पाइन्छ भाषणै गरे पनि हुन्छ सुनाउँछु है त निशामले डायरी पल्टायो, आयो सबैले कान थापे ध्यान दिएर निशामले कविता सुरू गर्यो पहिले पहिले हाम्रा चेप्जुहरू भरी ओड्ने ओछ्याउने सामल खाजा नुन भुटन बोकेर बुद्ध खेप्न आउँथे अरे काठमाडौँ उनीहरू सोझै पुर्याइन्थे अरे राजा रसुनाइन सुनाइन्थ्यो फैसला श्री श्री श्री महाराजा धिराजको हुकुमले आगे तहाँ तिमी जिमी भूमिवाला राई सुब्बा मुखियाले चर्चिआएको सिमखेत ब्यासी खेत चरण थामिआएको किपट उपरान्त हामीले लिइबक्स्यौँ अहिले हामी काठमाडौँका चोकचोकमा हामीले उचालेका रुखका हाँगाहरू खोज्दैछौँ छिनेका चप्पलका फित्ताहरूको मूल्य खोज्दैछौँ पुरानो हुँदै गरेको हाम्रो कमिजभरि बगेको पसिना अथवा लथपत्तीको रगत खोज्दैछौँ र सोद्धैछौँ ती रुखका हाँगाहरूलाई कसले बाल्यो र कसले ताप्यो आगो हाम्रो चप्पललाई कसले मेसिनमा पिसेर बनायो सुकिलो कपडा कसले लाउँदैछ टाईसुट कसले बनायो हाम्रो कमिजलाई राष्ट्रिय झण्डा र को गोड्दैछ कार्गेटमाथि फरफराउँदै एक एक गरेर चिन्नु छ अब किनभने हामीसँगै काठमाडौँमा आइपुगेका यी नानीहरूले पनि रातोगन्जी नै मन पराउन थालेका छन् मार्बोलस कविता नाम्देङले निशामसित हात मिलायो ल ला बधाई छ नवीनले थप्यो हात निशामलाई बधाई दिने लहर चलिहाल्यो बधाई छ अन्त्यमा कान्छीमाले निशामको हात समाई आफूतिर हल्का तानी अंगालो मारी भनी कहिलेदेखि कवि पो भइसकेको छ यो मान्छे निशाम रातो नपिरो भयो एकपल्ट डरभरिको आँखाले हेऱ्यो नाम्देङलाई गोप्टो पर्यो निशामको कवितामा अझ यस्तो पनि थपे झनै राम्रो होला नाम्देङले कुरा मोड्ने प्रयत्न गर्यो वरिपरि टहलिँदै भन्न थाल्यो काठमाडौँ झनै साम्प्रदायिक छ जातीय मुक्तिको अर्थ जातीय सम्मान र सहस्तित्व हो भन्ने यसले बुझ्दैन न त बुझ्न खोज्छ नै बरु नाक खुम्च्याउँछ अनुहार बिगार्छ र यस्ता कुराले विखण्डन ल्याउँछ भने जैं आफै दर्शन्छ कुन्नी कतिन्जेलसम्म सुकिला मुखिलाहरूको दिमागभरि ग्रस्त हुन्छ यो काठमाडौँ यसरी फे सुन्दा सुन्दैको रेडियो एकाएक पछाडे देवगणले के भो नबिनतालियो हामी हार्यौँ पित्तामा अडेश लगाइरहेको ढाडलाई छुटायो देवगणले दुवै घुँडा खुम्चायो बायाँ हातले दायाँ नाडीलाई कस्यो दुवै घुँडालाई बेरेर घुँडामाथि नै गप्प्टो पऱ्यो रुन थाल्यो क्वाँ कुवाँ के बो हाङदिमाले जकचकाइ देवगाणलाई धोका भयो नाना के भो र आन्दोलन फिर्ता भो के थक्कै भयो निशाम अरू कुनै प्रतिक्रिया आएन ना? नाम्देनको पनि सम्पूर्ण शरीर थाक्यो पूरै मेरुदण्ड दुःख चरक्क गरेर हार्न नमान्ने संस्कार छ सा। तर सहन नसक्ने पनि त छ आँखाहरू पूरै तिर्मिरा आए भारीले कतिबाट थिचियो हो। त्यो हेऱ्यो सबैको अनुहारमा अहो अघि नै सबै धरधरी भइसकेका रहेछ लच्छी को आंखा में आयो उई नंदी ग्याचे डाल को टोपी लगा टोपी पोका खेला एक प्रकार को है हारे के हाँ फिस्स फुसफुस आयो गिजाऊने पारा में भाल लौ जीति लाई तिम्मार को जनतंत्र काका हमी हारे कौत रोई लच्छी नामदेन को छाती में टपक्क टाँसी समझी ए, ए रोक्न हाथ उठा कराओ निशाम झंडे घुमती काटिशकोको सौराज ने घाच रोको झाल मु नि सोदो एटा झाप्ले कैटोले कैन आओ छेउको झोला टिपिहाल्यो निसामले दगुरो सौराजतिर सोध्यो कहाँसम्म जाने हो दामासम्म मात्रै भन्यो च्याप्ले त्यहीँसम्म भए पनि हुन्छ निसामले झोला दिइहाल्यो सबैलाई भन्यो लुरु छिटो गरौँ बस्नुहोस् बस्नुहोस् च्याप्ले भन्यो निशाम चढ्यो सौराजमाथि सबभन्दा पहिले हात दिएर चढायो हाङदिमालाई त्यसपछि कान्छी मायालाई कान्छा मा राम्रो गर्नु है भनी लक्षीले नला चिन्तै नगर्न भन्यो कान्छोले एकनिमेष सरेर ट्रकले बिस्तारै आफ्नो गति समायो जित्नु छ एउटा अन्तिम युद्ध अपार उत्साह बोकेर रवि कुमारको पश्चि पुगेर रोकियो ट्रक सामान आलु रहेछ होइन कता हुलै बाँधेर सोध्यो नन्देले काठमाडौँतिर पो काका भन्यो सामले, आन्दोलनमा हो त काका शुभकामना खिस्सा हाँस्यो नन्दे भन्यो लौ जितिहाल्यो आई तिमीहरूको जनतन्त्र भित्रभित्रै आगो भएकी थिलाई चाहिँ के को भन्न मन भए तर भनिन भनी नन्देको अघि कसरी मुख देखाउनु काका निरुत्तर थियो नाम्देङ आफै पर्सिपल्ट निराश रात्रि बसले छाड्ने भयो काठमाडौँ छाड्ने भए निशाम धौली कान्छो देवगण सोमकुमार हाङ्दिमा लच्छी र कान्छीमायाहरूले सबैका आँखा टम्मा भरिएका थिए आँसुले अन्तिम युद्ध भनिएको थियो त्यही युद्ध हारेका थिए उनीहरूको बुझाइय थियो सबै उदास थिए सबै निराश थिए एक ढिक्का नुन भएर पग्लिरहेका थिए भित्रभित्र खार जस्तो मनमा बेचाइनी थियो थियो आत्मपछुतो जस्तो थियो सपनाको हार थियो नमिठो दर्द जाउँ जाउँ गुरूजी करायो खलासीले हात हल्लाइ पठायो नाम्देनीले कोटेश्वरको बिसवनीबाट बिस्तारै गुडेबस अर्थात् काठमाडौँसित हारेर फर्कँदै थियो सुपर कोशी को एक ख चार चार आठ नौ बालकुमारी पुल्न कार्टुन्जेल हेरि पठायो नान्देङले मनभरि उही प्रश्न थियो लक्षीको नन्देको अघि कसरी मुख देखाउनु काका थुप्रै भवन उम्रिन्छन् दिनौ दिनहुँ थपिन्छन् तलाहरू तिनीले छेल्छन् होला घामलाई र त काठमाडौँमा कताबाट घाम झुल्किन्छ धेरैले ख्याल गर्दैनन् र त सत्य छैन कि काठमाडौँमा भ्रमलाई नै सत्य ठान्नुपर्छ मान्छेले भ्रमलाई नै चबाउँदै निल्नुपर्छ मान्छेले जस्तो कि नेचेमान हुन्छ र शून्यवाद उघ्राउँछ उसै माउचे तुङ नारा बन्छ र त्यसै बुद्ध क्रान्तिकारी हुन्छ र शान्ति भाग्छ कतै गान्धीले बारम्बार थप्पड खान्छ र नाथुरामको गोलीले मारिन्छ अन्ततः मण्डलाले जहिले लड्नुपर्छ गोराहरू विरूद्ध र आजीवन कारावासमा थुनिनुपर्छ सा आङसाङ सुकीले तर अरु सुकीहरू अरु सुकीहरू होर्डिङ बोर्डमा पत्रिकाको कभर पेजमा वा मध्यपृष्ठमा नाङ्गिन्छन् महिला स्वतन्त्रताको दजी उडाउँदै पुराना साथीहरू भेटिए नाटकका मण्डला थिएटर युवाहरूले अनामनगरमा रहेछ कार्यालय चििया खाने गफिनी मेलो भो नया नाटक करने कु कथा खोज्ने अभार नृत्य पढ़ाओ खाना खाओ अनी हांडियो मंडला अहो नाटक को कथा में गोतिला गोती तो तक बीते डेढ़ वर्ष काठमंडू में बुर्बुर बुर्बुर बुर मोबाइल को भाइब्रेशन गो मैसेज चाहे संगेत थी नांदेंगली सीरानी पलटा मोबाइल में ह्यो मोबाइल लको संगेत में थीचो अनलक देखा प्यो तीं थीच्यो नेस एस्ट्रिक लेखे ले मोबाइल थी ने उस आदेश गयो ऊ एस्ट्रिक में क्लिक भो वन मैसेज देखे उसके सिलेक्ट क्लिक कर रिंग लिखे मुन थीचो हांगदिमाकी रहे रोमन में लेखक थी पढ़ो के करते एकल फोन पो कर निष्टुरी जवाफ लेखना खोज्ते थो मोबाइल नहीं अफ भो बैट्री सकिए टेबल मथि चार्ज अन राख्यो, गयो टोयलेट लाग्यो बेला पन्ध्रै मिनट फर्काउँदा टेबलमा मोबाइल थिएन अघि त्यहीँ राखेकै हो कि कतै पो राखियो कन्फ्युजको पहेँलो बत्ती भयो मनमा हेऱ्यो यताउता देखेन अचम्मै भयो गीत सुन्न लान्थ्यो दितेनले गेम खेल्थ्यो रिदुम कोही कोही बेला किन हो लान्थी आन्दीमाले गाउँमा पहिलो मोबाइल थियो नाम्देङको टावर बनेकै थिएन पछि मात्रै बनेर चल्न थालेको थियो रिदुम धितेन बाहिरी निस्केर करायो नाम्देङ किन भाइ गुमा दिदीले सोधिन् तब पो नाम्देङ छ्याङमा भयो नाम्देङ कोठामै बस्यो फेरि पैतालामा केही बिज आयो हेऱ्यो भुइँमा अहो भुइँभरि छरिएका रहेछन् मोबाइलका हाडखोरहरू छरपष्टी सिमेकातिर ब्याट्री अर्कोतिर ब्याट्रीको कभर रहेछ पल्लो त्यसदेखि अलि पर रहेछ बाँकी मोबाइल तब चाइनिज सेट सेटको दुर्नीतिले पोल्यो नमिठो, बटुल बाटुल पार्यो जोड जाम गर्ने आदत बसेकै छ थाल्यो मेकानिक्सको काम कम्तीमा जानेको छ त्यति सेट प्रविधिले सिकाएको छ त्यति जोड्यो र अन गर्यो भयो अन म्यासेज आएका रहेछन् तीनवटा आङ्दिमाकै एक नाम्देङ म त कमजोर छैन दुई जीवनमा साथ दिन सक्दैन त के हो तीन म तँलाई प्रेम गर्छु गरिरहन्छु नाम्देङ रन्थन् यो धेरै बेरसम्म मन त कहाँ उड्यो कहाँ फेरि आयो म्यासेज मात्रै यति सरी नामदेनली थरथर आते मैसेज ओ मे भैरु कुन्नी के बनने कसरी बनने आज चाहे मैं, मैं, मैं शब्द एक भूलते गई हे फस्त के युद्ध में हारे सीपाइं रेन्ड करने आटा आए तुरंत डिलीट गयो फेरि के सोचेको नि लेख्यो आङ्गी मलाई थाहा छैन म कति बेला लेखिसक्छु आफूलाई र सेन्ड गरिन्छु आफैबाट फेरि पठाएन मोबाइल नै अफ गरिदियो सिरानी मुनि घुसार्यो जिन्दगीलाई किन गतिशील नबनाउने ना लामदेङले सिरानीमुनिबाट मोबाइल झेक्यो र स्विच अन गर्यो आ हो साई त्यत्तिकै ओछ्यानमा पल्ट्यो तुरन्तै स्विच अफ गरेर निधाउने कोसिस गर्यो मन नहो किन मान्थ्यो किन सकिन्थ्यो र उसले फेरि स्विच अन गर्यो अन अफ अन अफ अफ अन सायद जिन्दगीको मजा यही हो रित यस्तै हो मनमनमा भन्यो सलाम जिन्दगी तँलाई अगिदी न एक और रूप में काग कराइक थी नांदेंग ने झाल को पर्दा खोल्य झालदी ठीक अगिल तर लचक्क लच्क बिजुली का तार तारेमा दुईवटा कागर एवं कराइक थी एवं चे पखेटा फिजाऊती प्वाख का चुच्चोली खोज हिजो बलुक आठ बजे नत्ती गये शिरानी मु गुसारे थी पुरानों मूल्यांकन मैगज विक्रमसम दुई हजार छसठी जेट को अंक झिक्यो कबर को मथि बायानर थो प्रभाकरण को तस्वीर बाघ को छाला जस्तों टी सर्ट लगा आंखा अड़िए नामदे का तस्वीर को मुनि पहर में लेखक थी कभाकरण नामदेक विक्षिप्त काम करना सकेन हिटलर मारिए नेपोलिन मारे अथवा थुप्रे बादशाह ताशा मारे शामुसैन मारिए प्रभाकरण मारए इतिहास में सोड़िम अक्षर बुन थे किएनं हारेर पनि जित्नेहरूकै लगाम हो कि खै किन हो प्रभाकरण प्रभाकरणप्रति एक किसिमको सम्मान पोजायो अङ्कलको फेसबुक आइडी छैन ल्यापटप नै बोकेर आयो नोमा के हो फेसबुक ट्विटर जस्तै के हो त्यो भनेको ह्या अङ्कल चाहिँ टेबलमा ल्यापटप राख्यो नोमाले नाम्देङकै छेउमा बसी सोधी इमेल नि थियो नकलेको भयो कति हो कति नाम्देङले हेऱ्यो ल्यापटपमा नोमाको तस्विरहरू थिए ल्यापटपभरि हत्तेरि अङ्कल अनि आन्टीसँग चाहिँ कसरी सम्पर्क गर्नुहुँदैछ नि फोनमा मात्रै अह भएकै पो वाट हो त लौ ल्यापटपको माउसमा आउँला चलाइ नमाले सोधी आन्टीको नाम के हो अङ्कल रम्बा किबोर्डमा रम्बा राई टाइप गरि नमाले ल्यापटपको दायाँ कलरमा आठवटा नामहरू आए रम्बा राईका बिस्तारै फोटाहरू खोले सोधी आन्टीको फोटो कुन हो त अङ्कल कुनै पनि होइन आन्टीको इमेल आइडी थाहा छ त अङ्कल सोधि नमाले पहिले त रम्बा यस नाइन्टिन थियो जिमेलमा होइन या त्यही इमेल टाइप गरि नमाले आधा ढाक्ने जस्तो कालो चस्मा खोली रम्बा नाम तर रम्बा एन्जल भएर नाम मिलेन त अङ्कल अनि नोमाले फोटो उसैको ठिम्म्यायो नामदिङले भन्यो क्रिस्चियन भएको होला फेऱ्यो होला नि नोमाले अघि नै रम्बालाई खोलिसकेकी रहेछ फोटोमा रम्बा मर्चिडिज अघि उभिएकी थिए दोस्रो फोटोमा समुद्रको किनारमा छालसँग जिस्किँदै थिए रम्बा टु पिसमा पुष्ठ छाती छिनेको कम्बर ठूल्ठूला हिप बुलबुल कपाल का काला गगल्स लगाएकी उयो मान्छे तेस्रो फोटोमा गगनसँग पो आलिङ्गनमा थिए चुम्बन गर्दै थिए एकाला हापले गगनको छातीभरि झापजाप्ती रौँथे हाफ पेन्टमा मात्रै थियो त्यो रेवन लगाएको कपाल चाहिँ नभएको तालु टलक्कै टल्किएको फोटोमुनि यस्तो क्याप्सन लेखेकी रहेछ रम्बाले माई लाइफ हर्ट लाइफ एभ्री टाइम विथ माई हिरो त्यसपछिका फोटाहरू हेर्न सकेन नामदेङ नुमा पनि चुप भएकी थिए अब निशब्द अचल काठमाडौँ सहर हेर्न लाग्छ रहर गिड्डै गिड्डाको सहर हाहा हा पहिलो संवादमै ताली बज्यो सूर्यविनायकदेखि कोटेश्वर तिन कुनेसम्मको फराकिलो सडक आयो पर्दामा अहो कसरी फोहोर छ काठमाडौँ कसले भन्छ परिवर्तन भएको छैन रिल घुम्दै काठमाडौँ भित्रभित्र छिर्न थालेको दृश्य गल्ली गल्ली कुनाकानी जीर्ण मन्दिरहरू फोहोरका डङ्गुरहरू इलाम्बी सडक कालो पानी बग्ने खोला खोलाकै किनारामा आकुकालेको बाट्टी पसल सर्लक्कै आयो काठमाडौँ आँखैमा मसँग बैङ्क लुत्ने मास्टर प्लान छ दिमाग ला पासा डिमाग आकुकालेको अर्को सम्वादले ताली र वाइवाही पायो माचिस पाइलट खान्छस् गोफलेको डाइलगले पनि पायो ताली आफै हाकुकाले हुँ जस्तो आफै गोफले हुँ जस्तो पाण्डे अनि अरू अरू सबै आफै हुँ जस्तो एक से एक कलाकारहरू जम्जे हाकुकाले र गोफले त झनै रुचाइए नआएको होइनन् उनीहरू दुवै चरित्रहरू हुन् चरित्रहरू आए आफै जस्तो भएर गएछ जमाना नायकत्वको उद्रेको चोली बोलको गीतमा रमाए धेरै गोफले नाच्न नजान्दो रहेछ कम्बर मात्रै अल्लायो र पनि रमाए दर्शकहरू रिचा खासै जम्न सकिन बरू हाकुकालेको स्वास्नी पुतलीलाई मन पराए सबैले फिल्मभर याँसो रोदन सबै आयो जिन्दगी पाए दर्शकहरूले <laughs> फिल्म सकेतासम्ममा नाम्देङ कहीँ सकेको थियो एक खालको इर्ष्याको आगोले भनौ आफूभन्दा पछि आएका हुन् हाकु र गोफ्लेहरू थिएटरमा निरन्तरता दिए तिनले पाए सफलता आफू फँसियो कतै व्यक्तिगत जिन्दगीको चपेटामा दुख्यो चिस्सिक्क मन थ्याङ्क्स मामा हजुर खुब मजा आयो जम् अब नित्यालीभन्दा पो नाम्देङ जसँग भयो अघिसम्मका खचाखच दर्शकहरू पातला भइसक्दै रहेछन् हलमा निस्क्यो बाहिर टेलिभिजनका क्यामराहरू तिर्सिँदै रहेछन् दर्शकहरूमा जब थिए दर्शकहरूका फिल्म होस् त लुट जस्तो आकु काले आकुका अभिनय बेजोड़ गोफ्ले को कमेडी मन पर्यो गोफ्ले को पहादे गज्जब वा लूट संदेश कें चाहिए आपने कथा जो लो फिल्म सुपब डाइरेक्टर जिंदाबाद आपलकित भो नांदो आयो सच्चा अभिनय समय रंगमंच काम करने सम्मान पाने दिन आयो कला को पौरख हेने दिन आय साँझमा दाइको पसल टेबल नम्बर एक के हो दाइ, तपाईँको छोरो चाहिँ मोहम्मद अली जतिको मात्रै हो कि कसो हो तपाईँको त छेउ पर्दैन रहेछ नि जिस्कायो एउटा युवकले टाइसन्दाईलाई हे मुला जुसेकुरा नगर टाइसन्दाई उता घोप्टिए उतै घोक घोक हुँदै थिए बल्ल बल्ल फर्किए ओहो अघि नै रियालसिङ भइसकेका रहेछन् भने कति जिस्काइ ल्याउँछ मुला बाहुन घोक घोक घोक टाइसन्दाई पहिलोचोटि यसरी आँसे आँसदा उनको पेटको लाम्टोसम्म थलथल हलियो टेबल नम्बर दुई त आफै त तँ मत मत हेल्पर हूं तले मिस्त्री हो मिलाई लाल ए हल्ला नगर्द टेबल नंबर एक बाट अघिक युवक आयो हेल्पर जुरुक्क उठ्य पाखुरी सुर्क भो सुस्ता में रात दिन लड़ी रहने हमी भेले भन्ने काठमांडू में बसी खा रहा हमी बनाई घर में बसी खा रेले भई मुला चुप लगताई सुंदाई कुरे हे पाल पालो सब चुप भे टेबल नंबर तीन नाम चाह दिमाग चाह पूगल्टे बनो ला कुंडली हाथ बनायो फिर लगे अट्टा हाथसंग हाँस्य सुई पाले शाहरुख खान जस्तों के हाँ पारा। जगल टेले बाने हो पारा जगल्टे बनो हे साथी को लात सलाम हो दुश्मन को हें गयो जमा यो नाथे शुद्ध डायलग को दिमागला पा दिमाग अगिदेखि नई क्लब का केटा उखरमावलो करे अर्क गुजुलटे साप्ताहिक पत्रिक में एक हो रो थी छारी नाप्दन पत्रिका फाँकेको जुल्टोले भन्यो बरू हाम्रो गाउँको भाउजूले हाँस्यो भने केही हुन्छ अखखक गर्दै हाँस्छ गाउँभरिको सुँगुरले खोरे भत्काउँछ छाउरीहरूको कुरै नगर्न सुपालीले प्रस्ताव गर्यो भन्यो पोल्टिक्सको घर पोल्टिक्सको कमसेकम भेजाको त डेभलप हुन्छ ह्या जगल टु उठ्यो भन्यो जोतेको राँगाको जस्तो यता चप्स दियो उता फुत्किन्छ उता चप्स दियो यता फुत्किन्छ गिजाको मात्रै काल आप्पाले ह्याफ्स हानिसक्यो अर्को कुण्डले उठ्यो बस्यो फेरि भन्यो बाबुराम रोपन पङ्गु नै हुने भयो पङ्क्स भन्न बरू भन्यो जगल्टेले गिदी जस्तो कुरा उठ्यो गुजुल्टे भन्यो ल्याङल्याङ ल्याङ्ल्याङ त्यही त कुण्डले पनि उठ्यो भन्यो भेज चाउमिन जस्तो टेस्टै बिनाको यहाँ सोल्टाले दियो अहिले चाहिँ हटमै यहाँ मुला क्याट्समा के को हट नि यहाँको मुटु हुनु पऱ्यो नि मुटु भनेको हट हो फिलिङ्स हो भाइ गुजुल्टेले भन्यो मुला यो ठाउँमा आफ्नै बाबामाले फिलिङ्स बुझ्दैन र पो पुलेर खाइदिएको कान र जिब्रो जस्तै होइन सेक्वा जस्तो यी मुला छोइला जस्तो ओ भाइयो मुख चाहिँ सम्माली ल्याएर टाइसन्दाई जङ्गिए तब शान्त भयो भोलिपल्ट मण्डला थिएटर पुग्यो नाम्देङ नयाँ बन्ने हल्लो स्केच गर्दै रहेछ गोफले नयाँ भाइहरू विजय बराल नाजिर हुसेन सुरज यादव बुद्धि तामाङ उमेश तामाङ र अरूहरू खन्दै थिए हल्को चर खन्यो नाम्देङले पनि गोडाचारिक बेलसा भावा एकमै श्रुति सम्वेकमा यतिन्जेल तपाईँ राजन मुकारुनको उपन्यास दमिनीवीरको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिँदैछ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव र प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो नाइन्टी नेटवर्क पोस्टबक्स नम्बर छ चार इमेलका लागि एसएचआरयुटीआई हवस् त अर्को साता दमिनी भीरको अन्तिम श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ शुभरात्रि